ए गाज़ आजको आफ्नै टन सक्नुहुन्छ र आज पनि तपाईँसँग रमाइलो गफ गफ गर्नको लागि प्रोग्राम जस्ट फ्रेन्जी लिएर आइसकेका छौँ र तपाईँ पनि आउनुहोला तपाईँ आउने हामीले आज पनि खुल्ला गरिसकेका छौँ शून्य र शून्य छपन्न लागि खुल्लै आज के गर्छौँ अब त्यो चाहिँ पछाडि नै थाहा हुन्छ ओके जस्ट फर इन्जोय तपाईँ सुनिरहनु भएको छु हामी हरेक दिन आउँछौँ भिन्न भिन्न तरिकाबाट प्रस्तुत हुन्छौँ कहिले टपिकमा कुराकानी गर्छौँ विशेष गरी तपाईँका विचारहरू लिने प्रयास गर्छौँ है ओके कल गर्नुको लागि नम्बर जेरो फाइभ एन्ड फाइभ सिक्स थ्री थ्री चाहिँ तपाईँले कल गर्न सक्नुहुँदैछ यो दुईवटा लाइन तपाईँको लागि हामीले खुल्ला गरिरहेका छौँ पक्के पनि र निकै नै रमाइलो कुराकानी पनि हुन्छ रमाइलो कुराकानी पनि हामीले गर्ने गर्छौँ होइन एउटा रमाइलो खालको टपिक कहिले ल्याउँछ mm. कहिले समस्या हामी ल्याउँछौँ त कहिले चाहिँ टपिक uh, so. हुँदैन आ, भाई दो भाई दो यो आ, okay, समय तिठो कुराकानी रहनेछौँ हामी साथीलाई प्रतीक्षा छन् तपाईँको साथमा केही लभली सङ्गहरू पनि तपाईँलाई आजको व्यवसायमा हामीले सुनाउँदैछौँ हरेक दिन आउँदै कार्यक्रम चाहिँ जारी छ है राजकै साथी हुनुहुन्छ फर्स्ट अफ अल हामी एउटा गीत सुन्छौँ सुरुमा तपाईँ सम्पूर्णको लागि हामी राख्दैछौँ एउटा सङ्ग सङ्गपछि हामी फेरि आउँछौँ सुन्दै गर्नुहोला राखिसकेका छौँ रमाइलो आज कुराकानी गर्नुको लागि तपाईँले हामीलाई कल गर्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ आउनुहोस् र आज पनि हामी तपाईँसँग रमाइलो कुराकानी गर्ने कोसिसमा छौँ रमाइलो कुराकानी पक्कै पनि गर्छौँ तपाईँ आउनुभयो भने अलिकति फोन लाइनमा समस्या आइरहेको जस्तो पनि लागिरहेको छ हिजोबाट अलिकति फोन लाइनमा चाहिँ डिस्टर्ब छ विशेष गरी होइन हिजोबाट फोन लाइनमा डिस्टर्ब छ अलिकति यो बर्खाको मौसम भएर पनि हुनसक्छ यो चाहले गर्दाखेरि अलिकति फोन लाइनमा डिस्टर्ब हो कि तपाईँलाई फोन गर्दाखेरि फोन स्पष्ट नबुझिदिने अनि तपाईँलाई फोन गर्दाखेरि अलिकति नेटवर्किङको भनौँ फोन लाइनमा समस्याको कारणले फोन नलाग्ने भन्ने खालका चाहिँ समस्याहरू चाहिँ अहिले चाहिँ हाम्रो फोन लाइनमा देखिएको छ सुधै पनि सुधार भएको हुनसक्छ प्रयास गर्नुहोस् होइन हामी तपाईँसँग कुराकानी गर्नको लागि प्रयास पनि सो र आज चाहिँ हामी एउटा टपिकमा कुराकानी गर्ने जमरको चाहिँ गरिरहेका छौँ अलिकति फुललाई डिस्टर्ब हुनाले अलिकति हामीलाई चाहिँ समस्या पारिदिएको छ सो राजसँग गल्सम्पुरबाट र पनि प्रयास गरिरहनु भएको छ एकदमै आफ्नो तबरबाट सकेसम्म प्रयास गर्नुभएको छ तपाईँहरूलाई कन्ट्याक्टमा लिनको लागि होइन तपाईँलाई कन्ट्याक्टमा लिनको लागि एकदमै प्रयास गरिरहनु भएको छ हामी पनि तपाईँसँग बोल्नको लागि एकदमै यादहरू छौँ है आउनुहोला र प्रोग्राम जस्ट्रेन्जी लिएर हामी हरेक दिन आउँछौँ तपाईँलाई थाहा नै छ एघार बजे पछाडि करिब करिब बाह्र बजीसम्म रहन्छौँ र आज पनि कुनै एउटा टपिकमा तपाईँसँग कुराकानी गर्ने उद्देश्यले हामी आएका छौँ र तपाईँ पनि आउनुहोस् फोन लागिहालेछ भने तपाईँसँग कुराकानी पक्कै पनि गर्छौँ कुराकानी गर्दा गर्दै फोन काटिन पनि सक्छ के गर्नु अहिले सुना कस्तो भइरहेछ है हिजोबाट अझै चेन्ज छ कि छ कि छैन अनि तपाईँको हाल खबर चाहिँ के छ होइन मान्छेको जुन जति पनि कुराहरू हुन्छ जति पनि समस्याहरू हुन्छ भनौँ होइन हरेक कुराहरू चाहिँ मिनेट मिनेटमा चेन्ज हुन्छ कति बेला के हुन्छ थाहा छैन कि समयले दिने कुरा होइन त्यस्तै हो भइहाल्छ नि त्यस्तो त र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला बाटो छ फोन प्रयासै गर्दै गर्नु र हामी अब तपाईँसँग कुराकानी गर्न सकेनौँ भनेर है राजी पै गर्नुहोला राधा खेलाडी सात सय छयासी बाटो अघि बलमा खेलाडी साँच्ची छु भएछु बलमा अघि तपाईँको लागि यो सँगसँगै सर्ट कमर्सियल ब्रेक ब्रेक चाहिँ <laughs> आउँछु uh -huh. लर्निङ अकाडेमीको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 लोक दोहरी लाइब इन कॉन्सर्ट धन्यं कार्यक्रम को साथ ही डीजे छपन्न पांच त्रियानबे शून्य अड़सठी बीस सौ सतहत्तर sound system for high quality program kansu timi malai maya ta garchau ni haina tyo pani sodhne kura ho ra teso bhaye bihe karauna ta nai didiko bihe nai baasaina mummy lai sodau aha peeli baasaina teso bhaye pulsar bike ma ghumna jauna ta tara bike khoi ta ekai chhinai ma aashirwad automobiles prali bata bike lai halchane पल्सर मैलेज सीसी, सीसी का डिस्कभर बाइक एक सौ सी सी एक सचीस का प्लाटिना बाइक का साथ हींस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस बजाज कंपनी को आधिकारिक्रेता आशीर्वादी चौक प्रसाद छोरा को बीहे घर गहना को जिम्मा मई तरडियो कैमेरा को जिम्मा, जिम्मा चौधरी हजूर हमीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोह में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडिओ मेक्सिंग एडिटिंग टेफिल्मिल्म बना पारे में हमीकहाँ संपर्क राख्होस् संपर्क चौधरी फोटो एंड सेंटर खरीन चार पर्सा बजार चौबीस चो कोटी चौक एवरेस्ट बैंक तलाइटर चित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन अठारह दुई सियानबे अंठानब्बे एक सौ बारह पचास छ सौ पचास सुन आजा आज आवासको बिहेमा गएको दुलाला हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् नि यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि बागलुङ काली टेल सिलाएको सुट पो त हजार हमी कहाँ रेमंड बिमल गिनी कपड़ा उपलब्ध छुनाई सम्बन्धी संपूर्ण कार्य करवाह वर्तबंध का कपड़ा सुपथ मूल्य में पाइन संपर्क बाग् टेलर्स एंड सटिंग सुटिंग सेन्टरिचार पर्स बजार प्रोपाइटर चित्रबहादुर परिवार मोबाइल नंबर अंठानब्बे चार पचास अड़सठी पांच सौ कहाँ संपूर्ण स्कूल का शिक्षक का ओहो मई तो मेरे कंप्यूटर सारे धोका दियो, दिया फिर काम करना खोजो बिग्र होना इसका विश्वासिलोरपो बनाने कत हो किंता लिंस रत्नगर को सौराचोकूटर सी हजूर विभिन्न ब्रांड का ब्रांडेड कंप्यूटर एसर एलजी सैमसुंग ड एचपी ब्रांड का कंप्यूटर लैपटप एवं संपूर्ण कंप्यूटर का ओरिजिनल पार्ट्स पाथ मर्मत को लगी सदैव हमीर समझन होप जानकारी का संपर्क सीएस कंप्यूटर रत्नगर एक सौरा चोक मोबाइल नंबर अंठानब्बे पांच पचास बैसठी शून्य चौवालीस प्रोपाइटर रूपक नेपाल घर तथा कोटा सजावटका लागि तपाईँले एकपटक सम्झनै पर्ने नाम हामी कहाँ घर सजावटका सामग्रीहरू कार्पेट पर्दा पर्दाको डन्डी डोरम्याट मेट्रिक्स कुशन, कुशन कभर सोफाको कभर, पर्दा कभर, फोम, छ सम्पर्क आसिया रतनगर दुई टाढी उद्योग वाणिज्यको अगाडि भेट सँगै फोन शून्य छपन्न पाँच तिरासी सात सय तिस मोबाइल अन्ठानब्बे चार एकाउन्न छयालिस चार सय उन्तिस शाखा कार्यालय मेन रोड नारायण नेपाल बैङ्क नजिकै तथा आवश्यक पड़े भर्टिकल पर्दाहरू पर्दा पाइन आसिया होम डेकोर समझो कोठा सजाने सपना पूरा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 रोये रोये मन भनेर तिम्रै होला सायद है साथीले फेसबुक स्टाटसमा लेख्नु भएको रहेछ सायद मन दुखेर हुनसक्छ होइन त्यसै लेखिँदैन अरे है अघि यो सुट कमर्सियल र एक बजी तपाईँलाई स्वागत छ जस्ट फर इन्जोय तपाईँ सुनिरहनु भएको छ तपाईँको प्यारो रेडियो www.radiorphan.com र हामी प्रोग्राममा रहेर विशेष गरी तपाईँसँग कुराकानी गर्छौँ तपाईँहरूलाई था थाहा नै छ र तपाईँ पनि आउने गर्नुहुन्छ धेरै माया पनि गर्नुभएको छ गर त्यो पनि थाहा छ तर आज फोनलाइनमा समस्या छ एकदम सिरियसली भन्नुपर्छ होइन छौँ त्यही भएर पनि साथीहरूसँग सा। mm. राम्रोसँग कुराकानी गर्न सकेका छैनौँ भन्नुपर्छ राम्रोसँग होइन कुराकानी नै भएको छैन जे होस् प्रयास गर्नुहोस् यदि फोन लागेर फोन लाइनमा चाहिँ केही कुरा गर्ने सहज भयो भने कुराकानी गरौँला होइन नभएदेखि गीतहरू तपाईँहरूको लागि राख्छौँ भोलिका दिनहरूमा फेरि 332 लाइन मा पगे एकदमै म भन्दा त धेरै छोइन होला राज राजको <laughs> इसारा तिमीतिर एकदमै प्रत्यक्ष कालो चस्मा लानु पर्ला जस्तो राजको मौला पनि राम्रोसँग देख्न नसकिने भइसकेपछि त अलिकति समस्या हो कि त्यसो होइन आरोप तिमीलाई लाउनु सक्छु नि होइन तिम्रो पनि झुट हुन सक्छ नि तिम्रो पनि झुट हुन सक्छ नि त होइन सो तर सत्य ती कुरा यही हो कि राजले जुन तरिका बारी सारा गरेछ नि त्यो प्रतीक्षा हो गल्ती स्वीकार मान्छेहरूले यसरी स्वीकार गर्छन् स्विकार्नु पर्छ नि किनकि गल्ती आफ्नै भएपछि स्वि यदि मेरो गल्ती हुन्थ्यो नि म स्विकार्थेँ राजले सत्य कुरा चाहिँ ओके सत्य कुरा प्रायः सोलाई तितो लाग्नुसक्छ है तर सत्य कुरोलाई चाहिँ मिठो मार्नुपर्छ हामीले है सो कल गर्नुको लागि नम्बर दुईवटा लाइन खोला कल गर्दै गर्नु होला हामी गीतको सङ्गीत पनि सुन्छौँ अलिकति मौसम पनि चिसो चिसो चिसो चिसो छ क्या तर गर्मीको मौसममा चिसो एकदम ठिक छ है मलाई त एकदमै ठिक भइरहेछ किनकि गर्मी सहन नसक्ने मान्छे म होइन प्रत्येक सेला त गर्मी चाहिन्छ अरे अझ हावा पनि चाहिन्छ अरे जस्तो पनि ठिक छ होइन किन भन्नु मलाई त हावा आउनुपर्छ म रेडियो अर्फनमा आउँदाखेरि सिधै हावाले उडाएर मेरो घरमा लैजान्छ उहाँबाट सिधै रेडियो अर्फन उइदिन्छ हिँड्नु पनि नपर्ने एकदम सजिलो र होइन मैले त कता कता त्यस्तै सुनिरहेको थिएँ कि किनकि अब प्रत्यक्ष जुर्खा उडाएर लैहाल्छ तिमीलाई हावामा त्यो शक्ति छ कि उडाउनु पर्ने तर मलाई चाहिँ नलइसला किनकि त्यसमा छैन पहिलो पाएलाई टेकेको माटो छ है <laughs> <भाँ> <laughs> धरती में अर्कार हिमल सूस्कराई रहने धरती में अर्कार हिम सूस्कुराई रहने मंग मंग गुरास छाती फैलाई रहने अग्रल बक्स मेचूर काली भातृत्व भाव फिजाई संसार तराई पहाड़ हिमाल सभी भावना योटे योटे है यस्तै छ तर योभन्दा अलिक फरक विचार चाहिँ प्रतीक्षाको छ कि जस्तो लाग्छ है सो शिव लेख्नु पाएको यो मुक्तुकलाई मैले सोधमाना कस्तो लाग्यो यसो मन परे होला साथी ला हुनुहुन्छ लाइनमा सो अलिकति यो फोन लाइनले डिस्टर्ब गरिरहेको छ हेरौँ साथीसँग कतिको कुराकानी गर्न सक्छौँ हामी होइन कुराकानी गरौँ हेलो नमस्ते सन्चिन इन्शा एकदमै सन्चै छ गुगलको भोलि छै म अलीसा हो पछ्यते ओ लिजा ओ लिजा हैन भने लिजा लिजा कि लिसा लिजा अलीसा लिजा ए लिजा ए अनि के गर्नुहुन्छ म अ के अनि घरै बस्नी सन्चै हुनुहुन्छ नि है अलीले सन्च छैन के जस्तो लागिराछ हाम्रो लिजाजले ए, के लाग लाग लाग के के है, त्यही तपाईलाई भेट्न गाह्रो भयो होइन कता हुनु मान्छे हराउनु भयो अरे भन्ने पनि सूचना त्यही तन्ट्याक्ट भइरहन्थ्यो कन्ट्याक्ट विषयमा छोड्दाखेरि त कता माया मार्नु भएको हो कि भन्ने पनि लाग्छ कि माया मारेर मैले त माया मारेको छुइनँ माया मारेको भए त सायद प्रतीक्षा मेरो साथमा हुन्थेन होला नि है लिजाजी अरू त सबै ठिक छ है खानपिन भोल कसैले भेट्न बोलायो होइन अनि तपाईँले भेट्न बोलाउन जाँदाखेरि तपाईँले एक घन्टा वेट गर्नु पर्यो एक घन्टा पछि दिएको टाइमको एक घन्टा पछि उयो अब तपाईँले त्यो बेलामा के गर्नुहुन्छ मेरो रिजल्ट त के त्यो सब बन्द आदि छुट्टी भनेको ओइ खानु पर्छ पाइदैन त्यही होला मलाई पनि त्यस्तै होलि जाने परेको रहिस परेको रहिस प्रतीक्षाला परेको छ लिजालाई परेको छ है पुरा सबैले पर्छ हैन त्यही त परेको मान्छेहरुलाई चाहिँ लिजा जी सबैले परी हालछ नि है अ कुन बेला त अब बातेताले माटो त केही भएको भए त त्यो त्यसबाट रिसाउनु पर्ने कारण हुँदैन कहिले काहीँ फेरि कहिले काहीँ कस्तो नआउने फेरि भर्खर आउँछ के भन्यो नआउने त्यस्तो भयो भने धेरै टेन्सन हुन्छ कि एकातिर अनि फेरि एकातिर कस्तो केही न केही केही न के हुन्छ के के गर्ने पढेको मान्छेहरूलाई थाहा होला है मलाई त परेको छैन त्यहीबाट कस्तो परेको मान्छेहरूले कस्तो अनुभव हुन्छ भनेर मात्र सोधे हो अनि हाम्रो कन्ट्रोल नम्बरको लागि अ प्रतीक्षाले मेरो नामै आएन भन्नुभाछ यहाँ अनि हाम्रो तपाई दुइ जनाको लागि पर्ति चाहिँ दुइराहीन तपाईको लागि नि ए हो अनि त्यसै भन्दै अनि अर्को हो ल्युमिट लागि अनि मलाई सिमिल नचिन सम्सुलोक लागि सो द इट इज सो माइ वासिक कॉल गर्दिन भयो अब चाहिँ तपाई र हाम्रो सरकारै निरन्तर रहोस है सुरा नमस्कार आइ गए लीजाज हामीले पर्सबाट कल गर्न पाएको थियो कुरा खाने रह्यो वहासँग टॉपिक के रह्यो भन्दैउ न कि त्यो थाहा नभएर होला ढिलो आयो भने त्यो समयमा तपाईँलाई कस्तो हुन्छ तपाईँको अनुभव तपाईँको विचार है तपाईँलाई हामीलाई अर्को साथी लाइनमा फोन लाइनमा अलिकति समस्या थियो तर सुधार भयो जस्तो लाग्छ मलाई कोही साथीहरू लाइनमा स्वागत गरौँ नमस्ते नमस्ते नमस्कार आफै भन्छु एकछिन एकछिन बोलाउ न आजै एक्शन बोला भने त्यसपछि एन्जिला होइन ए सुन तिमीले एन्जल एन्जल एन्जल ए आजै ए एन्जी so, एला हो आ के गर्नुहुन्छ आजै के गर्नुहुन्छ कार्टिरै हो आइले छुट्टी छ छुट्टी छ गर्थिरै बस्नै खानै है आ गर्थिरै रुपैयमा व्यस्त हिजो बखाले तिसक्यो अब फुर्सत छैन नन भोलि हो अनि तिन महिना कुर्नु पर्छ है धान रोपिसकेपछि रो है अनि तपाईँलाई कसैले भेट्न बोलाएर एक घन्टा कुर्नु पर्यो भने के गर्नुहुन्छ नि एक घन्टा होइन यो भएन अरूलाई चाहिँ कुराउने रे होइन आफूले चाहिँ कुर्न नसक्ने त्यसो भए म त उहाँलाई भेट्नै बोलाउँदिन है भयो त धेरै भन्नु हुँदैन त्यति बेलै थाहा हुन्छ टन्न कुरेर बस्दिन्छु हो त्यति बेलै थाहा हुन्छ टन्न कुरेर बसदिन्छु हो क्या त्यसो भए कुर्दै कुर्नै नपर्ने मान्छे भेट्नुभएको भयो नि त तबाट तल झारर्पणमा ढोक्कै ठुलो बनाएको छ आफ्नो मान्छेको के हो भने आफ्नो इसा अनि हजुर दुईजनाको लागि मलाई माया गर्ने र मलाई देखेर रिस गर्ने Okay L thank you for calling bye bye <clears throat> uh, So kinam baajyo angel angel angel a angel angel angel barsha baata hamile golgoon baayko thyo waasan kru gani raheko cha so as a topic ru raheko cha kusi le tapaai lai kura hunu paryo bhane to samaya ma tapaai ke garnu cha euta guess hunchau git pachhi surkumar shal break ma pani jhanu parcha hai isko specific also hai so feri aunu ni parcha hai euta git git pachhi surkumar shal break break pachhi aauchau jara 56 563 3-3-2-N, 3-3-3-3, McCall, Gordegon, Huala. ट का लागी, एक पटक समझ नहीं होम डेकोर हो हमी कहा फोन शून्य छप्पन्न पांच तिरासी सात सै तीस मोबाइल अन्बे चार एवन्न छयास चार सै उन्तीस अन्ठानबे चार तिरपन्न बयालीस आठ सतर शाखा कार्यालय नारायणगढ़ संस्था को आवश्यक पड़े भर्टिकल पर्दाहरू भैलेन्सिंग पर्दाइ आसिया होम डेकोर होस। अपनों कोठा सजाने सपना पूरा कर दादालाई फोन गरेर सिक्री पठाइदिनु भनी किन बिजनु पर्यो दादाले पैसा पठाइदिहाल्छ हाम्रो पर्सा बजारमा बनाउला नि छोरी नि मामु सुनका गहना उही त हो नि हामीले बनाइराख्ने बिस वर्ष पुरानो पर्सा बजारको विश्वासिलो अनि सुनसादी ज्यासलमा मैले लगाएको मङ्गलसुत्र बाला औठी सबै त्यही बनाएको त हो नि पूर्वी चितवनको बिस वर्ष पुरानो विश्वासिलो अनि सुनसादी ज्यासलताहरू सुनसा घर गहना खरिद बिक्री एवं पुरानो गहना चौबिस क्यारेटका गहना ग्यारेन्टीका साथ तयार गरिने अर्डर गरेका गहना बिना रसायन गहना पाइनुका साथै हामी कहाँ बनाइएका हरेक गहना एक मरमत गरिने खाँचो र गाह्रो परेमा सुन धितो राखेर सापटी लैजान सकिने सम्पर्क अनि सुनसादी ज्यासल खैरहानी चार पैसा बजार फोन शून्य छपन्न पाँच कुमार विश्वकर्मा धारो सात वर्ष को गारेटी पांडा वोटर रिजाल पोलिटैंकी उपलब्ध रहो जानकारी कराइन सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा एक सौराइटर लिलानाथ मैनालीस श एघार अन्ठानब्बे चार पचास बयानब्बे शून्य उनासे पुनश आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ प्राइभेट टेस्ट एसएलसी दुई हजार सत्तरीमा ग्यारेन्टी कार्ना खुल्यो अपराइट हमारा विशेषता अनुभवी शिक्षक द्वारा शिक्षण स्वच्छ तथा शांत वातावरण में पढ़ाई होने टाड़ा टाड़ा भर होस्टल को व्यवस्था साथ ही कहा वर्ष प्लस टू में भर्ना खुल्यो स्वीट सीमित भाग अपराइट ओपन स्कुल एन्ड कलेज सम्पर्क शून्य छपन्न छ चा पन्चानब्बे छ चौवन्न मोबाइल अन्ठानब्बे चार सन्ताउन्न शून्य सत्तरी चौरानब्बे रत्नगर बकुलहर कर्मचारी पेट्रोल पम्पसँगै नेपोनको भवनमा हजुर, ल हजूर हमीपर् समझी सम्धी होने भयो केटाकेटी एक अर् मन पाई हालां अब किला गहना को अर्डर कर हजू चिंत लिन्द होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो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 ब्रेक के थु मेगा साथसाथै हामीलाई पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ हस् तपाईँ पनि हामीलाई कल गर्न सक्नुहुनेछ कल गर्नुको लागि तपाईँले हामीलाई फोन गर्नुहोस् नम्बर जेरो खुला छ कोही साथी लाइनमा स्वागत गर्छु हेलो हजुर थे थे। हो हो नाम असारको मौसम छ आँप फल्छ झटारबाट एकदमै होइन अनि खानपिन भइसक्यो सबै ठिकै छ है के तपाईँले होइन कसैले भेट्न बोलायो तपाईँलाई गएर तपाईँले त्यो ठाउँमा गएर आधी घन्टा एक घन्टा तपाईँले वेट गर्नु पर्यो भने त्यो बेलामा तपाईँ के गर्नु त अनि लाउदिन मिसाउँ होनी सुरीसा हुने काम चाहिँ नगर त हुन्छ नि र ओन टेल नटाकिन नआउने हो हैन त्यही पनि अब त्यतिबेलाको सिचुएसन अनुसार कुरा हुन्छ मोड अनुसारको कुरा निस्किन्छ अनि गल्ली निस्किन्छ नि है उहु अनि के छ अरु हालखबर बताउनुस् हां जी अनि अरु हालखबर बताउनुस् मेरो त एकदम फ्यान्टास्टिक भन्नु पर्यो फ्यान्टास्टिक है आइ एम फाइन अनि के रेसम हुन्छ मलाई आइज नाइँ अगी राजदाखेरि होला नि किन आयो भने त भइहाल्छ नि तर राजको चाहिँ लागि mm -hmm. विष्ठ र कल गर्नुको लागि प्रयास गर्ने तपाईँ सम्पूर्ण Okay, anyway, सुने साथ टेक्निकल साथलाई पनि